एटिच्युट लर्निंग एकाडमी म्याथ साइन्स र टेस्ट नदीकन पाँच विषयमा मात्रै एसएलसी र प्लस टू गर्न पाइने साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युट मल्टिलर्निङ लर्निंग खैरहनी चार पर्सा हिमालयन ब्याङ्कको माथि अधिकारी प्लाजा मोबाइल अन्ठानब्बे चार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 मालपोत काली चितवनले जग्गाको लिखितको थैली अंकमा पचास प्रतिशतसम्म वृद्धि गरेको छ हरेक आर्थिक वर्षको अन्तिममा प्रमुख जिल्लाधिकारीको अध्यक्षतामा बस्ने थैली अङ्क कायम गर्ने समितिको बैठकले आउँदो आर्थिक वर्षका लागि जग्गाको लिखितको थैली अङ्क निर्धारण गर्ने गर्दछ समितिको दुई दिनको गृह थैली अङ्क निर्धारण गरिएको हो न्यूनतम प्रति कठा दस प्रतिशतदेखि पचास प्रतिशतसम्म वृद्धि गरिएको बताइएको छ मालपोत काले चितवनका प्रमुख घनश्याम उपाध्यायले राजमार्ग र सड़कको दायाँ बायाँ यसअघि मिल्दोजुल्दो नभएको थैली रकमलाई वृद्धि गरी समान बनाइएको बताउनु भएको छ जिल्लाका प्रमुख सहर पक्की सड़क बनेका ग्रामीण क्षेत्रको समेत थैली रकममा वृद्धि गरिएको छ न्यूनतम रकम अत्यन्त न्यून रहेका र चलन मूल्य अत्याधिक रहेका क्षेत्रहरूको थैली रकम बढाइएको प्रमुख उपाध्यायले बताउनु भएको छ चितवनको माडी क्षेत्रको समेत थैली रकममा सकेको तुलनामा निकै वृद्धि भएको छ भरतपुरोरी हुलाकी सडकको माडी क्षेत्रमा पछिल्लो समय कालोपत्री सडक निर्माण भएपछि थैली अङ्क बढेको हो जिल्लाका प्रमुख सहर नारायणगढको थैली अङ्क प्रतिकटा रु एक करोडसम्म रहेको छ भने जिल्लाकै विकट पहाडी गाउँको थैली अङ्क प्रतिक रु एक हजार रहेको छ आन्तरिक राजस्व काले भरतपुरको एक्काइस करोड रुपियाँभन्दा बढी बक्यौदा रहेको छ कतिपय ठुलो बक्यौदा रहेका व्यवसायीहरू सम्पर्कमा नरहेकाले औसुली गर्न कठिनाइ देखिएको सो कार्यले जनाएको छ मूल्य अभिवृद्धि करतर्फ सोह्र करोड छयालिस लाख छैसठी हजार रुपियाँ बक्यौदा रहेको छ पचास लाख रुपियाँभन्दा बढी बक्यौदा भएका एक दर्जन व्यवसायी सम्पर्कविहीन रहेका छन् भएको जात जेथा बैकको लिलामिला भएका छन् ठुलो मकेउदा बक्यौदा रहिका केही व्यवसायीको मृत्यु भइसकेको छ भने अन्य सबै फरार रहेका छन् आयकर तर्फ समेत ठुलो रकम बक्यौदा रहेको कार्यले जनाएको छ त्यसै गरी आयकरतर्फ पाँच करोड उन्चालिस लाख त्रिचालिस हजार बक्यौदा असुल गर्न सकेको छैन आन्तरिक राजस्व कारले भरतपुरका कर अधिकृत गुणराज पोखरेलका अनुसार स्रोतबाट कटी अन्त स्वास्थ्य सेवा कर पुरानो बिक्री कर र शिक्षा सेवा कर तर्फको गरी सु बक्यौदा रकम उठ्न बाँकी रहेको छ अघिल्लो आर्थिक वर्षमा पाँच करोड अठार लाख पचासी हजार बकौदा उठ्न बाँकी रहेको थियो 25 करोड रुपियाँ भन्दा माथिको कारोबार ठुला करदातालाई हेर्दै आएकोमा यस वर्षबाट चालिस करोड रुपियाँभन्दा माथिबाटै ठुला करदाताले हेर्ने भएपछि बकौदा बढेको कर, पो कर अधिकृत पोखरेलले बताउनु भएको छ बकौदा बाँकी रहेकाको असुलीका लागि प्रक्रिया अघि बढ़िरहेको कार्यलेका प्रमुख प्रेम उपाध्यायले बताउनु दर्ता हुँदाको प्रमाणको आधारमा विस्तृत विवरण केन्द्रमा पठाइएको त्यस्ता व्यक्तिको बैक मौजात के कति छ हेर्ने काम भइरहेको चल अचल सम्पत्ति बेचबिखनमा रोक्का गर्ने प्रक्रिया अगाडि बढाइएको प्रमुख उपाध्यायले बताउनु भएको छ सरकारी राजस्व भएकाले कुनै पनि अवस्थामा असुल भएर छान्ने सुकार्ले जनाएको छ जिल्ला कृषि विकास कार्यालयले पूर्वी चितवनमा कृषकको ध्यानमा गवार रोगले पारेको प्रभावको प्रत्यक्ष अनुगमन गरेको छ कार्यालयका बाली संरक्षण अधिकृत कमलनाथ वाग्लेको नेतृत्वमा गएको टोलीले पूर्वी चितवनका खैरेनी र भण्डार गाविसका किसानको खेतमा पुगेर प्रत्यक्ष अनुगमन गरेको हो अनुगमनका क्रममा धेरै ठाउँमा गवारोको समस्या देखिएको र केही ठाउँमा उपचार भइरहेको पाइएको बाली संरक्षण अधिकृत कमलनाथ वाग्ले जानकारी दिनुभएको छ गवारोले रोपोको गोबोमा आक्रमण गरेर रोगदेखि पनि आत्ती हाल्नुपर्ने अवस्था नरहेको कृषि विकास कार्यले जनाएको छ रोग देखिएपछि कृषकले कृषि व्यक्तिको सल्लाह बिना औषधी उपचार गर्दा समस्या देखा पर्ने गरेको उहाँले बताउनु भएको छ परालको उचित व्यवस्थापन नहुँदा पनि गवाहरूले पटक पटक आक्रमण गर्ने वाग्लेको भनाइरहेको छ खेतमा थुपारीको परालमा पोतली बसेर फुल पार्ने र त्यही फुल वृद्धि विकास धानलाई असर गर्ने उहाँले बताउनु भएको छ असारमा बिजेको प्राल कृषकहरूले खेतमै मल बनाउन छाडे गरेका छन् अनुगमन टोलीले भण्डाराका गडौलीमा पचास साठीजना कृषकहरूलाई एकै ठाउँमा भेला गराएर गवार रोग र रोगबाट बस्ने तरिका तथा रोग लागिसकेपछि प्रयोग गर्ने औषधीका बारेमा जानकारी गराएको थियो टोलीमा कृषि कार्यालयका नोन्दनाथ जिल्ला आइपिएम सङ्घका अध्यक्ष धर्मराज कणेल लगायतको सहभागी रहेको थियो असारे धान रोपेको एक महिना नपुग्दै गवारेले आक्रमण गरेपछि पूर्वी चितवनका रत्नगर कछार खैरनी भण्डाराका कृषकहरू चिन्तित बनेका छन् गहारो लागेपछि एकपटक लगाएको पानी जमाइरहन नहुने कृषि विज्ञहरूको सल्लाह अनुसार मात्रै औषधिको प्रयोग गर्न कृषि विज्ञहरूको सुझाव रहेको छ पूर्वी चितवनमा रहेको सैद स्मृति बहुमुखी क्याम्पसले विश्वविद्यालय अनुदान आयोगबाट प्राप्त गरेको प्रमाणी प्रमाणपत्र क्युएए सर्टिफिकेटलाई दिगो विकासका लागि आफ्नो क्षेत्रबाट सधैँ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् सोमबार क्याम्पसले आयोजना गरेको बधाई तथा धन्यवाद ज्ञापन पत्र कार्यक्रममा सहभागी चितवनका राजनैतिक दल सरकारवाला स्थानीय सङ्घ संस्थाका प्रमुख तथा प्रतिनिधिले यस्तो प्रतिबद्धता जनाएका हुन् उद्घाटन सत्रलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि पब्लिक क्याम्पस सङ्घका केन्द्रीय अध्यक्ष डाक्टर ईश्वर गौतमले अन्तर्राष्ट्रिय मापदण्ड पुरा गरेपछि मात्र क्युएए सर्टिफिकेट प्राप्त हुने बताउँदै त्रिभुवन विश्वविद्यालयका समस्याका कारण नेपालका क्याम्पसले समेत विभिन्न समस्या भोग्नु पनि बाध्यता रहेको उहाँले बताउनु भएको छ कार्यक्रममा क्याम्पसका सञ्चालक समितिका अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठले प्रमाणिक प्रमाणपत्र क्युए सर्टिफिकेट प्राप्त गर्नमा सबै समुदायले सहयोग गरेको भन्दै उहाँले सबैप्रति आभार प्रकट गर्नुभएको छ अध्यक्ष श्रेष्ठले भने अब यो सफलता टिकाइराख्न जसरी जरुरी छ यदि हामीले यो सफलतालाई बचाएनौँ भने भावी पिँढीले ढिकार्नेछन् कार्यक्रममा नेपाल कार्यक्रममा नेकपा एमाले चितवन अध्यक्ष जगन्नाथ पल्या कङ्ग्रेस चितवनका सचिव जितनारायण श्रेष्ठ नेकपा माओवादीका लालबहादुर तामाङ राप्रपाका अध्यक्ष रामहरि कणे र रत्नगर उद्योग वाणिज्य संघका अध्यक्ष दीपक कुमार कर्मचारी बालकुमारी कलेज नारायणगढका क्याम्पस प्रमुख चिरञ्जीवी श्रेष्ठ बीरेन्द्र बहुमुखी क्याम्पस भरतपुरका क्याम्पस प्रमुख केशव सा भक्त सापकोटा मकनपुर बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख बच्चुराम अधिकारी सप्तगण्डकी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख राम अधिकारी स्मृति बहुमुखी कैंपस का प्रध्यापक संघ का अध्यक्ष लक्ष्मण हरि अर्याल लगायतले बोलेका थिए कार्यक्रममा सैद स्मृति बहुमुखी क्याम्पसका प्रमुख गोकर्ण मल्लले स्वागत मन्तव्य व्यक्त गर्दै क्याम्पसको सफलताका चरण र सहयोगी हातहरूको स्मरण गरेका थिए विश्वविद्यालय अनुदान आयोगले क्याम्पसको भौतिक तथा शैक्षिक गुणस्तर विकास गर्दै संस्था सञ्चालनको प्रणालीमा आमूल परिवर्तन गरे बापत क्युए सर्टिफिकेट प्रदान गरेको हो नेपालमा आठवटा सामुदायिक क्याम्पसले मात्र क्युएए सर्टिफिकेट प्राप्त गरेका छन् चितवनमा बालकुमारी कलेज नारायणगढ र सही बहुमुखी क्याम्पस चितवनले मात्र यो सर्टिफिकेट प्राप्त गरेका छन् चितवनमा सर्टिफिकेटकै सँगै विश्वविद्यालय अनुदान आयोगबाट विभिन्न शीर्षकमा तीन करोड़ पैतालिस लाख रुपियाँ क्याम्पसलाई प्रदान भएको क्याम्पस सञ्चालक समितिका अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठले जानकारी दिएका छन् हाल क्याम्पसमा विश्वविद्यालय अनुदान आयोगको दोस्रो उच्च शिक्षा परियोजनको सहयोगमा क्याम्पसको भौतिक विकास निर्माण र शैक्षिक गुणस्तर वृद्धिको काम भइरहेको उहाँले बताउनु भएको छ सुविधा सम्पन्न लाइब्रेरी यी लाइब्रेरी चमेना गृह शौचालय खानेपानी खेलकुद मैदान निर्माण भएका छन् क्युएए सर्टिफिकेटको प्राप्त गरेपछि क्याम्पसबाट उत्तीर्ण विद्यार्थी अब अन्तर्राष्ट्रिय बजारमा समेत मान्यता पाउने क्याम्पस प्रमुख गोकर्ण मल्लले जानकारी दिनुभयो अब पालो रिपोर्टको सरकारले आइतबार बजेट सार्वजनिक गरेपछि त्यसमा मिश्रित प्रतिक्रिया आएका छन् कसैले राम्रो मानेका छन् भने कसैले पुरानैलाई निरन्तरता दिएको भनेका छन् चितवनका निजी क्षेत्रले भने आर्थिक वर्ष दुई हजार सत्तरी एकात्तरको बजेटलाई सकारात्मक रूपमा लिएका छन् सहकर्मी ध्रुवराज खनालको एक, खनाल एक रिपोर्ट सरकारले आइतबार सार्वजनिक गरेको बजेट प्रति टिका भइरहेका छन् कतिपयले बजेटलाई राम्रो मानेका छन् भने केहीले पहिले के जस्तो बताएका छन् सरकारले सार्वजनिक गरेको बजेटलाई चितवनका निजी क्षेत्रले सकारात्मक रूपमा लिएका छन् चितवन उद्योग वाणिज्य सङ्घले कृषि जलविद्युत र पूर्वाधारलाई प्राथमिकतामा राख्नु सकारात्मक रूपमा लिएको छ सङ्घका जिल्ला अध्यक्ष डाक्टर तिलचन्द्र भट्टराई नेपालको विकासमा धेरै सम्भावना भएको देखिश दोसों कृषि में गत वर्ष को भांदा दोबर नगानी करने घोषणा करोदात्मक हो तस्त ठूला भौतिक संरचना राष्ट्रीय गौरव का निर्माण आयोजना तस्ता आयोजना चाड़ो सीध्या को बजे भरपूर मात्रा में बजेट राखी एकदम पॉजिटिव क्या हो इस अगि राजस्व रजेट को नीति आर्थिक घाटा बढ़ा भजेट ने तीन घाटा परिपूर्ति गर्दे गर्ने दावी बजेट कोई पुनः संघ का जिला अध्यक्ष भट्टराई पूंजीगत खर्च धेरै धरें कर को दायरा में ही परिवर्तन करूर्ने बजेट को सबात्मक पक्षीगत खर्च हेदम संविधान सभाको चुनाव र त्यस पछाडि स्थानीय चुनाव पनि गर्ने भनेर त्यसतर्फ खर्च भएको देखिन्छ यी अरू कार्यक्रमका साथ साथै खर्च पनि वृद्धि भएको भए चाहिँ एकदमै राम्रो हुन्थ्यो त्यो चाहिँ हुन सकेको छैन राजस्वसँग सम्बन्धित कुराहरू र करका दायराहरूमा केही परिवर्तन गर्नु तर त्यो परिवर्तन गर्न सटिएको छैन गर्न सकिने ठाउँ हुँदा पनि त्यो नगरिएको जस्तो हामीलाई लाग्छ चितुवन उद्योग संघले पनि यस बजेटलाई नकारात्मक रूपमा हेर्न नहुने बताएको छ बजेटले उत्पादन औद्योगिक क्षेत्र पूर्वाधार निर्माण कृषि पर्यटन ऊर्जा क्षेत्रमा राम्रो सम्बोधन गरेको सङ्घका जिल्ला अध्यक्ष कृष्ण प्रसाद अधिकारी बताउनुहुन्छ नकारात्मक छैन र कुनै पनि चिज आफैमा नकारात्मक हुँदैन त्यसलाई नगरात्म पाटोबाट हेरिने चिज हुन्छ तर यो बजेटले उत्पादन औद्योगिक क्षेत्र पूर्वाधार निर्माण र कृषि र चाहिँ पर्यटन र ऊर्जाको क्षेत्रमा राम्रो सम्बोधन गरेको छ त्यस कारणले गर्दाखेरि पनि बजेट चाहिँ सकारात्मक छ र यसलाई अरू थप चाहिँ नीतिहरूले चाहिँ यसलाई सम्बोधन गर्नुपर्ने जरुरी छ भन्ने मलाई लाग्छ कुन क्षेत्रमा के गर्ने स्पष्ट रूपमा बजेटमा समावेश गर्न नसकेको र नीति कार्यक्रम सहित बजेट आउन बताउन हुन्छ फेरी रह अधिकारी। यो सरकारको प्राथमिकता निर्वाचन भएको कारणले गर्दाखेरि पनि त्यसमा कमी केही रह्यो विगत तीन वर्षदेखि पूर्ण बजेट नआउँदा धराशय बनेको निजी क्षेत्र प्राथमिकताका साथ बजेट आएपछि निर्माण व्यवसाय खुसी देखिएका हुन् संविधानसभा निर्वाचनको मिति घोषणा भएसँगै चुनावी माहौल बढेको छ विभिन्न राजनैतिक दलहरूले चुनावी गतिविधि बढाएसँगै नयाँ संगठन गठन समेत बढेको छ आगामी निर्वाचनलाई लक्षित गरी सोमबार चितवनमा नयाँ पार्टीको जिल्ला कार्य समिति गठन गरेको छ ब्राह्मण छेत्री ठकुरी दशनामी र दलित समुदायलाई प्रमुख आदिवासीमा सूचीकृत गर्नु पनि हिन्दू गणराज्य वर्गीय आरक्षण र पाँच विकास क्षेत्रलाई पाँच प्रदेशको मागसित गठित राष्ट्रिय स्वाभिमान पार्टी नेपालको चितुवा जिल्ला समिति गठन गरेको छ भरतपुरमा सम्पन्न पार्टीको एक भेलाले घनश्याम अधिकारीको अध्यक्षतामा अधिकारी नौ सदस्यीय जिल्ला समिति गठन गरेको हो समितिको सदस्यमा केशवराज चालिसे लक्ष्मी नेउपानी तारा बराल सरता पाण्डे देवनारायण भण्डारी पण्डित दण्डपानी अर्याल र कमलकान्त दाहाल रहेका छन् कार्यक्रमका प्रमुख अतिथि तिमलसेना ब्राह्मण छेत्री ठकुरी लगायत आर्यखस समुदायलाई राज्यले विभेद गर्न नहुने बताउनु भएको छ उहाँले यी सबै जाति पनि आदिवासी नै रहेकोले जल जा, जमिन र जंगलबाट वञ्चित गर्न खोजी राज्यले ठूलो घाटा बेहो पनि चेतावनी दिनुभएको छ शहीद शारदा श्रेष्ठको नाममा स्थापना गरिएको पुरस्कार शारदा स्मृति पुस्तकाबाट चितवनका प्रगतिवादी साहित्यकार पोषराज पौडेले पुरस्कृत हुनुभएको छ पौडेललाई आज भरतपुरमा आयोजित एक कार्यक्रमका बेच कदरपत्र दोसल्ला र तिस हजार राशिको पुरस्कारद्वारा पुरस्कृत गरिएको हो साथै कार्यक्रममा पुरस्कृत स्रष्टाका धर्मपति योशोदा पौडेललाई पनि दोसल्ला ओढाएर सम्मान गरिएको थियो एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासङ्घ चितवन र स्मृति प्रतिष्ठानले रूपमा आयोजना गरेको श्रष्ट सम्मान तथा पुरस्कार कार्यक्रमका बेज डिल्ला राम धनसाई पौडेल र प्रतिभा पुरस्कारबाट चितवन्की श्रष्टा सरिता तिवारी सम्मानित हुनुभएको छ साथै कार्यक्रमकै बिच नारायणी नेसनल का म्यानेजर विष्णु रेख्मीलाई पनि सम्मान गरिएको थियो कार्यक्रममा इच्छुक सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष खुसीराम पाखरि प्रमुख अतिथि रहनु भएको थियो साथै सोही कार्यक्रमका वेश शारदा घरदैलो प्रतिभा प्रवाहको एक सय पचपन्नौ गरिएको थियो कार्यक्रममा साहित्यकार राजेन्द्र घायल हरिहर अरियर सविता लगायतले बोल्नु भएको थियो भरतपुर नगरपालिका वडा नम्बर एक स्थित हरिहर मन्दिरको दर्शन गर्न आएका एक वृद्ध नारायणी नदीमा बेपत्ता भएका छन् जिल्ला प्रहरीकाले चितवनले दिएको जानकारी अनुसार मेकौली गाउँ विकास समिति ओडा नम्बर आठ निवासी उनसत्तरी वर्षे कृष्णदेवगिरी मन्दिर दर्शनका लागि नजिकै रहेको नारायणी नदीमा नहुने क्रममा आज अपरान्ना डुबेर बेपत्ता भएका हुन् उनको खोजी भइरहेको प्रहरीले जनाएको छ अब पालो अर्पण जनावाजको अर्पण जनावाजमा हाम्रो प्रश्न छ आर्थिक वर्ष दुई हजार सत्तरी एकात्तरका लागि सरकारले सार्वजनिक गरेको बजेटप्रति तपाईँको प्रतिक्रिया के छ य चित्त बुझाउने बाटो वि कार्यान्वयनमा शङ्कासी पुरानैलाई निरन्तरता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 पालो ट्राफिक खबरको यति बेला नारायणगढ हेटोडा बेरिगज सडक खण्ड खुल्ला छ त्यस्तै गरी नारायणगढ मुग्लिन मुग्लिन नौबिसी काठमाडौँ सडक खण्ड मुग्लिन दमौली पोखरा सडकखण्ड र नारायणगढ फ्रासी बुटोल सडक खण्ड पनि खुल्ला छ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 पालु सामुदायिक आवाजको सरकारले आइतबार बजेट सार्वजनिक गरेपछि त्यसमा मिश्रित प्रतिक्रिया आएका छन् त्यसैले बजेट सार्वजनिक भएपछि यो बजेटलाई तपाईँले कसरी लिनु भएको छ भनेर आज हामीले सर्वसाधारणलाई सोधेका छौँ सुनौ उनीहरूको आवाज सामुदायिक आवाजमा जस्ताको तस्तै जुन पहिलाको भन्दा अलिक कृषिमा बढी प्रभावकारी तरिकाले शिक्षामा अनि राम्रो एउटा प्रोग्राम ल्याएको छ त्यसलाई राम्रो हुन्छ भन्ने मलाई लागेको छ कृषि बुढाबुढी सबैलाई खुसी लागेको छ बजेट चाहिँ अहिले जुन एउटा यो उनसत्तरी सत्तरीको बजेट अहिले आयो योलाई कार्यान्वयन क्षेत्रमा चाहिँ राम्रोसँग कार्यान्वयन हुन सक्यो भने हामीले चाहिँ यसलाई चाहिँ सकारात्मक रूपमा लिएका छ दुई हजार सत्तरीको जुन हिजो बजेट चाहिँ प्रकाशन भयो अब यसमा चाहिँ नै सकारात्मक पक्ष भनेको विगतको वर्षमा भन्दा अहिलेको वर्षमा बजेटको जुन किसिमको वृद्धि छ यो भारी वृद्धि भएको छ विशेष गरिकन यो हाम्रो मुलुक चाहिँ एउटा पहाडी क्षेत्र भएको हुँदा धेरै चाहिँ गाविसहरू पहाडी क्षेत्रमा पर्दछ र यो विकट क्षेत्रको रूपमा लिइन्छ अब यो बजेटले पाहाडी क्षेत्रका चाहिँ नै जिल्लाहरूलाई विशेष गरी समेटेको छ यो सकारात्मक पक्ष हो र जुन किसिमको बजेटिङ भएको छ कर्मचारीको चाहिँ तलब वृद्धिदेखि लिएर गएर विकास निर्माणका हरेक पक्षहरूलाई राम्रो गरी समेटेको जस्तो मलाई लाग्दछ त्यसो भए उनाले यो बजेटलाई मैले चाहिँ नि मेरो व्यक्तिगत रूपमा स्वागतयोग्य चाहिँ छ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 लाकी फंड संगे इंटरनेट मेंट कम संसारभरी के साथ सुनी रहे छजी को अर्पण स्थानीय समाचार सकिता हम बिता नमस्कार